नमस्ते रेडियो सगरमाथा सुनेर बसिरहनुभएका सम्पूर्णलाई स्वागत म नारायणी खड्का अहिले तपाईँ रेडियो माथा र शैली थिएटरको संयुक्त प्रस्तुति रेडियो नाटक चौबाट सुनिरहनु भएको छ आज चौबाोको सातौँ अङ्क हो सातौँ भागमा प्रवेश गर्नुभन्दा अगाडि म तपाईँलाई गएको भागमा के भाग के भएको थियो अलिकति भन्छु है अघिल्लो भागमा किशोर अवस्थामा प्रवेश गर्दा गर्दै आउने शारीरिक परिवर्तनले गर्दा कृष्मालाई पिर पर्छ वर्षा मिलनको सानिमाको छोरा अभयलाई ट्युसन पढाउन जान्छे त्यसै आमा भएपट्टि बरन्डामा जान लागेको अभय बिचैबाट फर्किन्छ अभय किन यसरी बिचैबाट फर्कियो थाहा पाउन सुनौ चो बाटोको सातो अङ्क मलाई त सर्स सुन्यो भने लागिरहेको थियो कि अनि किन फर्केको रहेछ त त्यसो भए मम्मीसँग पैसा माग्न आउँदो रहेछ मलाई देख्यो अनि फोन गर्न नि बिर्सेको मैले अब आएपछि पढेरै जाऊ भन्छु भनेर अरे अनि त्यसको बाइक कराउँदा थाहा पाएन तिमीले पुरै काठमाडौँ जाग्छ त हो त्यसको बाइक कराएपछि यो आई माईको जातलाई अर्काको कुरा काट्न पाएपछि केही चाहिँदैन अँ अनि जाब एउटा फोन लिन्छ छिर्दा पनि बाइकै भित्र लिएर छिर्छ त बोल्न पायो भनेर प्याच् नबोल्नु भनेर सुने छ अह थिएन आज सुने कसरी पढाउने हो कि मैले त्यो मान्छेलाई एक हप्ता भयो होला है मैले पढाएको एक दिन फुर्सल छ नआउनु भन्यो एक दिन त घरबाटै फर्काइहाल्यो बाकी सबै दिन पढाउँदा त्यो केटी त्यहीँ हो क्या जति बेला नि कहिले चर्को चर्को साउन्ड लाएर गेम खेलेर बस्याएको छ कहिले लात्ता लिर्का कहिले कोट्या छ कहिले कपाल ताने छ यस्तो ता रिस नि भुत्तलेर बाहिर निकाल्छु लाग्छ मलाई <laughs> <laughs> <laughs> के हो जोग लगाइरहेछ क्या हो तिमीलाई होइन होइन होइन होइन म तिमीहरूको त तितौराको कथा सम्झेर हाँसेको त्यस्तै केही गर्दैन त्यो केटीलाई नि तिम्रो त सजेसन पनि तिमी जस्तै हुन्छ अड्थान पर्छ मम्मी ल म आएँ रेडी भइसक्यो जति तिमीहरू दिदी बहिनी घुडा दुखेर बाचेन मलाई ल ला, हामी मात्रै जानु हिँड्छु न हजुर पनि ट्याक्सी माते जाने हो कति पनि जान मन छैन मलाई जे पाएँ त्यही खान हुँदैन बहिला मन क्रिस्मा क्रिस्मा जान्दा म भोलि हाम्रो हेन्डिक्राफ्ट कम्पिटिसन छ अनि रुगा पनि लागिरहेको छ ल अनि जान्नु रहे त त्यो ह्या म एक्लै त जान्न झन् कस्तो हेर्नु मनै रहेको थियो पवन अङ्कलको बुढीलाई वर्षालाई भन्न त साथी गइदिन्छ कि त ए अँ है वर्षा के भयो ए मेरो एउटा अङ्कलको बे पार्टी छ कि जाऊँ न दिदी म एक्लै भएँ त्यही त्रिपुर रेस्टुरेन्ट त हो ह्या कस्तो नाकुम्च्याइसक्यो कि जाऊँ न के रमाइलो त हुन्छ यस्तो झ्याउ लाग्छ के मलाई पार्टी सार्टीमा जानु भनेपछि केही झ्याउ हुन्न के अँ अनि फेरि भर ढिला हुन्छ होला नि त प्याना छ बजी कलेज जानुपर्छ मलाई हुँदैन आफ्नो बजीतिर त आइपुगिहालिन्छ क्या ला थाहा छ मस्तो त पार्टीमा लाउने खालको लुगै छैन नि मेरो लाइस न हजुरको र मेरो जान मिलिहाल्छ नि मेरो फेरि अर्को लुगा लाउने बानी नै छैन ओ गरी हजुर पनि पवित्रादीको लाइसेन्स होइन अनि मेरो लाउनु के भयो तुक सो ब्युटिफुल दिस कलर सुट्स यु सो वेल के यो भरुन इट्स माई फेभरेट कलर नमस्ते अंकल, नमस्ते आन्टी नमस्ते नमस्ते है मम्मी आइसकेन मम्मीले अलि सन्चो भएन क्या अंकल? म आजु नि मम्मीले जत्तिकै खाइहाल्छु नि हस् अङ्कल माछा माछा माछा खाइदिन्छ नि है हजुरले मलाई नचिनेको ठाउँमा ल्याएर कस्तो मिठो छ माछा खाइसु न कहाँ अहिले निस्किने बल्ल बल्ल पार्टीमा आउनु पाएको छ <laughs> रमाइलो गर्ने नै आज त एसएलसी एक्जाम नआउन्जेलसम्म ओ सारा विवाई कति बजी भेट भा सन्चै होइस रुन चाहिँ नभन्छ पढाइ त बब्बाल ए अनि म हजुरलाई चिनाइदिन्छु है बिमान दाई वर्षादी वर्षा दाई बिभाइ <laughs> <laughs> <laughs> <laughs> <laughs> के भन्छ तपाईँले त सेक्स नै चेन्ज गर्दैछ ए वर्षादी बिवा दाई चाहिँ मेरो मामाको छोरा के र दादा हजुरले पढिरहेको आइटी इज एन आइटी म्यान अनि उचाइ ए अँ वर्षादी चाहिँ हाम्रो घरमा बस्नुहुन्छ सिइज माई टिचर एन्ड माई फ्रेन्ड टु फ्रेन्ड फर्स्ट अनि कुन लेभल हो म ब्याचलर फर्स्ट इयर केमा मेरो बिए हो पोलिटिकल साइन्स मेजर ग्रेट हजुरहरू कुरा गरिराख्छु म चाहिँ कोल्ड ड्रिङ्क्स ल्याएर आउँछु है सबैलाई कोक हो नि कोक ओके ओके म हेल्प गर्छु नि त सारा पख अँ पढ्दै होइन अघि भर्खर कोही बोल्ने मान्छे पाएन भने होइन <laughs> <laughs> <laughs> दि हजुरलाई बिबन्द कस्तो लाग्यो के कस्तो लाग्यो मान्छे ठिक गयो किन न हौ दिदी एउटा कुरा सोध्छु ल क्यों अंजा? छैना। साची के? अ एक्स व्हाट एक्स? आई मीन ब्रोक अप? नो। सीरियसली? यू नेवर हैड अ बॉयफ्रेंड? कि ओनली क्रॉसिस। नाइन मपर दरे केना मनपथम। उनपुरौदा परौदा गो स्कूल छोड़े ना। साची के? अनि अनि सक्यो। <laughs> त्यसपछि अहिलेसम्म कोही छैन <laughs> <laughs> प्लस टू पढ्दा एउटा अर्को केटा मन पर्थ्यो त्यसको नै गर्लफ्रेन्ड रहेछ ला भन्नु त भएन नि कहाँ भन्छ क्लासको अरू केटी थियो अन्त थाहा भइहाल्छ नि अनि तिम्रो चाहिँ मेरो मेरो त यसो लङ स्टोरी सर्टकटमा भन त ओके okay. ओके okay. सेभेनदेखि होस्टेलको टिचर मन पर्न थालेको थियो क्या मलाई यस्तो मन पर्थ्यो यस्तो मन पर्थ्यो हि वाज द ओन्ली गाई टिचर न होस्टेल होइन अनि यस्तो क्युट के सबै केटीलाई मन पर्थ्यो अब भएको केटी त्यति के थियो मतलब राम्रो केटो अनि मलाई पनि कस्तो माया गरेकोसिन्थ्यो कि खै के भए के भए थाहा नै छैन म त कस्तो लट्ठ हुन्थेँ क्या त्यो सल्लाह देखेपछि दुई वर्ष मात्रै बसेछु अनि पढ्न भनेर फेरि विदेश गएछु अनि थाहा छ त्यो सरको ठाउँमा कस्तो बुढो टिचर आएको नि अहिले धन्न मैले त्यसपछि होस्टेल बस्नु परेन भनेपछि कुरो अगाडि बढेन <laughs> कहाँ बढ्नु नि अझै पनि कस्तो सम्झ्यो भने ठ्याक्कै याद आउँछ क्या दिदी फेस त्यस्तो हुँदैन नि है जस्तै सधैँ देखिरहेको मान्छेको पनि दिमागमा त्यस्तो क्लियर पिक्चर त आउँदैन नि त्यो सरको मात्रै आउँछ फर्स्टलभ भएर होला नि त फर्स्टल पनि कति धेरैको होला क्या बिचरा अनि सक्यो केटी मात्रै पढ्ने स्कुलको बेफाइदा के एकदमै लिमिटेड केटाहरू अच्छा हाम्रो स्कुलमा भनौँ न कतिजना केटा छन् थाहा छ गन्छौ क्या <laughs> <laughs> हो तिमीहरू अनि <laughs> <आनी> के ठुलो कुरो भयो त गन्छौ नि अँ टिचर पाँचजना <था>। छन् <laughs> क्यान्टिनको बाजे र अङ्कल दुईजना अनि दुईजना बसको ड्राइभर र खलासी चारजना त्यति मात्रै होइछ है अनि के त ओ खान्छो भइसक्यो तिम्रो गफेपछि यो केटलाई केही मतलब हुँदैन <laughs> नखाने पुगिसक्यो मलाई आमा नखाने भयो त्यत्रो किन लिएको होला विश्वमा दिनकै सात आठजना मान्छे खान नपाएर मर्छन् रे तिम चाहिँ फाल कोची कुची खाएर चाहिँ मर्दैनन् छोडिस खै उिसु दादा दिक्स गरिसकिन्छ हजुर ड्रिङ्क्स मतलब ड्रिंक्स अँ ड्रिंक्स? नो नेभर सिरियसली बियर पनि खाइसिन्न वाइन न मैले त टेस्ट नै गरेको छैन आजमा रियल्ली आज टेस्ट गरिसकु त्यसो भए म म खान्न के मलाई मा मनपर्दैन के ड्रिंक्स गरेको बाटोमा अलि त हिँड्ने त होइन नि दिदी जस्तो रे ह्या प्लिज मलाई कर्नु र यहाँ म खान्न कि साँच्चीकै <laughs> पक्नुहोस् न दी एक दिन म हजुरलाई यस्तो वाइल्ड रक्सी खुवाइदिन्छु नि हेरौँ ल हेर्छु हेर्छु म चाहिँ खान्छु है त म मलाई भन्दिनँ होइन फेरि त्यहाँ भन्दिनँ हौ भन्दिनँ अलिकति चाह्छु त केही हुँदैन क्या वान त मिठो हुन्छ छ्या हजुर त डान्स त गरेसिन्छ नि है डन्सनो है वाट डान्स एक त मलाई आउँदैन दोस्रो आइएम नट अ पार्टी पर्सन रियली बोरिङ दुई मलाई अरू थाहा छैन मलाई सपोर्ट गर्न भए पनि फ्लोरसम्म जानुपर्छ तपाईँ सारा घडीहरू त तिमीलाई म गर्नु पर्दैन छ्या नसन्चाइज न या एक दिन एकछिन त रमाइलो गर्न दिनु आइसो एकछिन मात्रै मसित नासेँ त हो नि आउँदिन कि ज्यू हलाइदिनँ त हो नि डुवरी के च्यासकेन झन ब्युटिफुल तिम्रो त्यो दाइ आउँदैछ अघिको झमझमझम सरइस पर्सन के दि अघि हजुरको नम्बर माग्दै हुसिन्छ क्या मसित टाइम टु हेभ अड पऱ्यो दिदी नाचि ला वर्षा त रिसाएर गए अब के गरी साराले यो कुरा थाहा पाउन त था, अर्को हप्ताको सोमबार कुर्नै पर्ने भयो अंक अङ्कसम्म आइपुग्दा तपाईँलाई चौबाटो कस्तो लाग्यो रेडियो नाटक चौबाटोमा कुन कुन पक्षमा कमी कमजोरीहरू छन् तपाईँले औँल्याइदिनु भयो भने हामी अझै राम्रो गर्न सक्छौँ तपाईँले चौबाटोमा आफ्नो प्रतिक्रिया कसरी पठाउने भन्ने कुरा सोचिरहनु भएको छ चा भने चाहिँ म तपाईँलाई प्रतिक्रिया पठाउने ठेगाना भन्छु टिप्नुहोस् है त हामी फेसबुकमा फेसबुक डट कम ट्विटरमा ड्रामा र एसएचएलई थिएटर वान एट जीमेल डट कममा उपलब्ध छौँ हामीलाई आफ्नो अमूल्य सल्लाह सुझाव पठाउन नबिर्सिनुहोस् है यति भन्दै आजको भागमा अभिनय गर्ने कलाकारहरू दुर्गा कार्की आर्यन न्यौपाने समापिका गौतम निशा थापा स्वदित सापकोटा सहिन प्रजापति लगायत लेखेका दुर्गा कार्की निर्देशक नवराज बुढाथोकीलाई धन्यवाद दिँदै म सूत्रधार नारायणी खड्का अर्को हप्ताको सोमबार साँझ सवा बजे आउने बाचाका साथ बिदा हुन्छु ए साँच्ची मङ्गलबार दिउँसो दुई बजे पुनः प्रसारण सुन्न नभुल्नुहोस् है